लोकतान्त्रिक व्यवस्थामा हरेक व्यक्ति समूह या राजनैतिक दलले आफ्नो हक अधिकारका लागि शान्तिपूर्ण प्रदर्शन गर्न पाउँछ लोकतन्त्रमा हरेकलाई यस्तो अधिकार सुरक्षित हुन्छ तर यसको अर्थ विरोधका नाममा धनजनको क्षति हुने आम जनजीवन अस्त व्यस्त हुने राष्ट्रिय अर्थतन्त्रलाई प्रभावित हुने गरी बन्द घोषणा गरिनु उचित हुन सक्दैन ठूला राजनैतिक दलले वर्षभरि बन्द नगर्ने लिखित प्रण गरे तर त्यसको मसी सुक्न नपाउँदै पट पटक उल्लङ्घन भयो पछिल्लो समयमा राप्रपा नेपालले विरोधका नाममा बन्द आयोजना नगर्ने प्रतिबद्धता घोषणा मार्फत सार्वजनिक गरेपछि खास प्रमुख राजनैतिक दलहरू घोषणा निर्माणको अन्तिम चरणमा रहेका बन्द नगर्ने घोषणा पत्र मार्फत सार्वजनिक गरेको राप्रपा नेपालको अन्य दलले सिको गरेको कतिपयको भुसाई छ सम्पूर्ण पार्टीले बन्द नगर्ने भन्ने जुन घोषणा पत्र बुझाउदैछन् त्यो सराहनीय बुधार राजनैतिक दलका पार्टीलाई नेपाल बन्द नगरौं भन्ने बुद्ध लेख्नु बताउनुहुन्छ रत्नगर एक बकुलरका मुन्ना रापपा नेपालले ने जुन आफ्नो घोषणा लेखेका छन् नेपाल बन्द रही एकदमै सराहनीय बुद्धा नै हो यस्तै गरी सम्पूर्ण पार्टीले आफ्नो घोषणा हामी नेपाल बन्द गर्दैनौ भनेर लेखेका छन् भने त्यो एकदमै हाम्रो देशको लागि महत्वपूर्ण बुद्धा हो जुन हाम्रो देशको लागि विकासको लागि र हाम्रो शैक्षिक शिक्षाको लागि एकदमै सम्पू राजनीतिक दलहरूलाई म के अनुरोध गर्न चाहन्छु भने आजदेखि हामीले आफ्नो आफ्नो घोषणा पत्रमा यो बुद्ध लेखौं विरोधका नाममा बन्द गर्ने अनुचित शैली अपनाउने प्रवृत्ति दलहरूमा बढ़दै गएकाले त्यसले अहिले मुलुकको अर्थतन्त्रलाई मात्रै असर पारेको छैन आम जनतामा राजनैतिक दलहरू प्रतिको विश्वास घटेको छ बन्द जस्तो कार्यक्रमले सरकार या राजनैतिक दलहरूमा दबाब उत्पन्न गर्ने भन्दा पनि जनस्तरमा जनजीवन प्रभावित पार्ने र मूल रूपमा बजार ठप्प हुने भएकाले आर्थिक गतिविधि बन्द भई राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक असर पर्ने गरेको छ बन्द नगर्ने प्रतिबद्धता गरेर पुग्दैन त्यस्तो ओटे प्रतिबद्धता दल र नेताहरूले कयौँ गरेका छन् तर त्यसको महसेस सुक्न नपाउँदै पटक पटक उल्लङ्घन भएकोले अहिले जनतामा संकोच देखा पर्ने बताउनुहुन्छ माधवपुर शाखकार दीपक भट्ट अहिलेको जुन यो जल्दो अवस्थामा राजनीतिक अवस्था हेर्दाखेरि जुन अहिलेको सरकारी नीति अनुसार नेपालको राजनीतिक दलहरूले पहिला पनि एकचोटि आफ्नो देशलाई बन्द हड़ताल मुक्त भनेर चितवनमै आएर घोषणा गरेको अवस्थामा फेरि त्यसलाई निकालेर उनीहरूले बन्द हड़ताल गरे त्यो अहिले फेरि नयाँ निकाल्दाखेरि चाहिँ एउटा संकोच के निक्लिन्छ भन्दाखेरि बन्द हड़ताल नगर्ने र गर्ने दुई पछि लिएर पहिलाको स्थिति नै उल्टला भन्ने जनतामा एउटा डर लागेको छ त्यही कारण यो बन्द हडताल नगर्नु बन्द हडताल नभयो भने यहाँको पर्यटकहरू वृद्धि भएर राजनीतिमा पनि ठुलो सफलता पाउँथ्यो भने त्यस्तो बन्द हडताल नगर्दै नै राम्रो विगतमा सरकार या दलहरूले बन्द विरुद्ध गरेको प्रतिबद्धताको व्यवहारिक कार्यान्वयन रत्तिवर हुन सकेको छैन जसले गर्दा उनीहरू प्रतिको आम घटेको छ त्यसकारण गुमेको जनविश्वास प्राप्त गर्न दलहरूले घोषणा पत्रमै बन्द नगर्ने प्रतिबद्धता जारी गरेर पुग्दैन त्यसको पूर्णत परिपालना हुने कुरामा पनि जनतालाई विश्वता पार्न सक्नु पर्दछ पार्टीका भातृ पनि विशेष रूपमा बुझेर लिनु स्वच्छ संविधान सभाको चुनाव र राम्रो घोषणा पत्र बन्नु पर्ने बताउनुहुन्छ नगरवासी कृष्ण शर्मा अघिल्लो चुनावको संविधान सभा चुनावमा यस्तो घोषणाहरू विभिन्न भएको थियो प्रसङ्ग चाहिँ छैन तर पनि नियम कानुनमा र आफ्नो घोषणा पत्रमा ल्याउनु राम्रै हो र अब उनका भातृ संगठनहरूले पनि यो कुरालाई विशेष भाउपाटीहरूको विशेष मनन गरेर चाहिँ त्यो सकारात्मक रुपमा लिइदियो भने हामीहरू सर्वसाधारणलाई व्यापारीवर्गहरूलाई चाहिँ यो अब बन्द हड़ताल नभइदिने भने त हाम्रो लागि धेरै सुनौलो कुरो हो त्यसैले अब यही प्रतिबद्धता पत्र अनुसार र अनुसार यही काम नै लागू होस् हामी कामना गर्दछौ तर नेताहरूको बोली व्यवहार अलिकति फरक र हाम्रा जनताहरूको पनि भएको कानुन पनि अलिक विकृति टाइपको मुलुक गम्भीर संक्रमणकालमा छ एकचोटि संविधान सभा असफल भए दोस्रो पटक त्यसको निर्वाचन हुन गइरहेको छ निष्पक्ष र भैरथ निर्वाचन सम्पन्न गर्नु एउटा चुनौती छ भने त्यसपछि संविधान निर्माणको अर्को ठूलो चुनौती हाम्रो सामु बाँकी छन् यस्ता महत्वपूर्ण र संवेदनशील बखतमा बन्द दस्ता अनुचित विरोधका शैली अपनाइयो भने त्यसले आम जनजीवन र अर्थतन्त्रलाई त प्रभावित गर्छ नै पुनः संविधान निर्माण प्रक्रियालाई प्रभावित गर्न सक्ने जोखिम हुन्छ यस्ता थुप्रै जोखिमलाई न्यून गर्नका लागि सबै दल बन्द विरुद्ध एकमुख एकजुट हुनु आवश्यक छ खास प्रमुख राजनैतिक दलहरूले घोषणा सार्वजनिक गर्दै गर्दा घोषणा बन्द नगर्ने प्रण गर्नु अनिवार्य छ